यम ब्रह्मा वरुणेन्द्रुद्रमर्तस्व स्तै भेद साङ्ग पदोक्रम पनिसै गायन्ति यमगा यम ध्यानावस्थित न मनसा पश्यन्त योगि पश्यन्त नदु सुगणाय तस्मै न श्रीमत्न चर्चिजु सुकम्बरा मल्लिका मालाङ्कृत कुडला प्रवील सन्मुक्तालिशोर्वज्ञान निदान पुस्तक धरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वस तैलोक्य माता चिरम्चा पङ्गु लभ्य गिरिम् वन्दे परमानन्द मानवम् नमो भगवत्यात तेजसे यस्म प्रसादाक्ष्यामण कथाम नारायणम् नमस्कृत नरम्स नरोम देवी सरस्वती व्यासम् मुदि यान्देन तु सारधवलाभ्रस्तावृ याणावितकरा या पद्मासनाुत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सा मा भगवती निशेष जाड्यपा का वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा, प्रकृति स्वभा करोम सफल परस्मै नारायणा समर्पयाम अथ बिशो कुमारजी आज्ञा गर्नुहोस् हे अस् मुनि त्यसपछि भिच्छुक रूप महादेवको श्राप पाएकी गोमा चिन्तित भएर रुन लागिन। केही बेरमा गङ्गा स्नान गरेर आएका मातापिता हरिहरको पूजा गरी सुवर्ण आदि अनेक द्रव्य दान गरी घर आए अनि गोमालाई रोइरहेकी देखेर हे गोमा किन रोएकी के भयो भनी सोधे तब गोमाले भनिन् हे मातापिता हजुरहरू गङ्गा स्नान गर्न गएपछि म अक्षता केलाइरहेकी थिएँ अकस्मात एउटा भिचुक आएर भिक्षा मागे म अक्षता केलाइसकेर भिक्षा दिन्छु भनी एकछिन पर्खाए अनि अक्षता केलाइसकेर भिक्षा दिन गए तब ती भिच्छुले हे ब्राह्मण यतिका बेर पर्खाए अहिले भिच्छा दिन आइस त्यो भिच्छा म लिन दिने भाइ तेरा बाबाको पूजा गर्ने तैँले केलाइरहेको भिच्छा दिए भने अनि मैले लिने भाइ ल्याउन लिने भए अक्षता दिन सक्दिनँ भने र भिक्षुक रिसाई हे ब्राह्मणी तैँले अङ्कार गरेर मलाई भिच्छा दिइनस् अब म तँलाई श्राप दिन्छु तँ सात वर्ष हुँदा तेरो सत्तरी वर्षको बुढोसित विवाह होस् फेरि तेरा मातापिताले ठुलो कष्ट सही सिद्धि विनायक सेवा गरेर कमाएको सम्पत्ति सबै नाश होस् फेरि तेरा मातापिता पनि चाँडै नै मरिजाउन् यति भनी डमरो बजाएर श्राप दिए भने सारा वृत्तान्त सुनाइन् छोरीको वचन सुनि शिवट्टाले भने हे गोमा तीभिच्छुक श्री महादेव हुन् र तिनले दिएको श्राप लाग्छ कि लाग्दैन तीभिच्छुकले त्यति भने भन्दैमा रुनु पर्दैन नरो भनी बुझाए त्यसपछि गोमा छ वर्ष कि भइन शिवभट्ट ब्राह्मणले आफ्नो स्त्रीसँग सल्लाह गरे गोमा कन्यादान दिन भनी अनेक स्थानमा ब्राह्मण खोज्न पठाए तर जगदीश्वर महादेवले श्राप दिएको हुनाले कुनै पनि योग्य ब्राह्मण पाउन सकिएन र शिवभट्टले आफै पनि सकेसम्म खोजी गरे तर खोजे जस्तो बर पाउन सकेनन् अनि गङ्गामा स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे तर त्यहाँ पनि आफूले खोजे जस्तो पाएनन् र हार मानि फर्कन लाग्दा कान नसुन्ने कुप्रो डोरो आँखी भुइँ कैलो र जोरिएको के दारा निस्केको कालो मुखबाट रुख्ने सत्तरी वर्षको उमेरका शिलासन गरेर सन्ध्या गर्न बसेका नामक वृद्ध ब्राह्मणलाई त्यसैको विवाह गर्न भनी ब्राह्मण खोज्दै हिँडेको तर भने जस्तो कहीं पाउन सकिन र घर जान लागेको हुँ यहाँ तिमीलाई देखेर हेरेको हुँ तिमी को हौ यति शिवभट्टले भनेको सुनि शिव शर्मा भन्दछन् म शिव शर्मा नामको ब्राह्मण हुँ सोह्र वर्षको उमेरदेखि कसैले कन्यादान दिए दी भने लिन भनेर हिँडेको हुँ मलाई कन्यादान दिने आजसम्म कोही पनि मिलेन आज मेरो सौभाग्यले तिमीलाई भेटे ईश्वरको कृपाले हामी दुबईको काम भन्ने हे पिता म कृपा गरी ती कन्या मलाई देऊ शस्त्र बिन्ती छ ब्राह्मण भएर मेरो यो उमेर भयो र पनि अझसम्म विवाह भएको छैन अब तिमीले कृपा गरे कन्यादान पाउनेछु यति शिव शर्माको कुरा सुनि शिवभट्ट भन्दछन् हे शिव शर्मा यस्तो उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने फेरि तिमी यस्ता कुरूपलाई कामदेव कि स्त्री रति जस्तो मेरी कन्या अयोग्य छ यति सुनेर शिव भन्न लागे हे शिव भट्ट त्यसो नभन ती कन्या मलाई देऊ तिमीले नदिए दे हत्या गरेर मर्नेछु शिव शर्माको कुरा सुनि शिवभट्ट मनम नै विचार गर्छन् त्यसको कर्ममा यस्तै लेखेको रहेछ म के गर्न सक्दछु उस दिन श्राप दिने भिक्षुक रूप श्री महादेव रहेछन् उनको श्राप लङ्घन गर्न को सक्ला इन्द्र जस्ताले सकेनन् रावणले पनि सकेन थियो भने म जस्ताले कसरी सक्ने यस्तो विचार गरी मनमा व्याकुल भए पनि शिव शर्मालाई साथै लिए घर गए सती ब्राह्मणीले शिव शर्मालाई साथ लिएर आफ्ना स्वामी घर आएको देखेर प्रसन्न भई त्यो कसलाई टाकेर ल्याउनु भयो भनी सोधिन् र शिवट्ट भन्दछन् हे सती यी शिव नामका ब्राह्मण हुन् गोमा कन्यादान दिन बर खोज्दै हिँडेको कहीँ पाउन सकिन र घर आउन लाग्दा यी गंगा किनारमा बसेर सन्ध्या गर्न लागेका रहेछन् मलाई आएको देखेर सन्ध्या गरिसके तिमी को हौ कहाँबाट आयो भनी सोधेँ मैले मेरो घरमा एउटी कन्या छ कन्यादान दिन ब्राह्मण खोजी हिँडेको कहीँ पाउन सकिनँ र घर जान लागेको भने फेरि तिमी को हो भनी मैले सोधेँ र यिनले म पनि ब्राह्मण हुँ सोह्र वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको मलाई कन्यादान दिने कोही भएनन् आज मेरो भाग्यले तिमीलाई भेटे तिम्री पुत्री मलाई कन्यादान देऊ भने अनि मैले हे शिव शर्मा यस्ता उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने फेरि तिमी यस्ता कुरूपलाई कामदेव नगर भने अनि तिनले भने ती कन्या मलाई देऊ नदी हत्या गरी मर्नेछु भनी साथ लागेर आए यो अनर्थ हुन लाग्यो अब गोमा कन्यादान दिऊ कि ब्रह्महत्या लिऊ आफ्ना स्वामीको यस्ता कुरा सुनि सती भन्दछिन् हे स्वामी त्यस्तो कुरा नगर त्यो कस्तो भने बुढो कान नसुन्ने डोरो कैला आँखा भएको दा निस्केको आँखी जोरिएको के रियाल चुहाउने र कालो यस्तालाई मध्यकालका सूर्य झैँ तेइज र पूर्णचन्द्र जस्तै मुख भए हात्तीको सुण जस्तै हात पाहु भए बाघको जस्तै कमर भयो तथा सावित्रीका जस्ता पैँताला भए सुवर्ण जस्तो शरीर राजहंसको जस्तै हिँडाई भए अमृत झै मिठो र नरम बाणी भएकी मेरो पुत्री यस्तालाई कसरी दिउँ कसैले कन्यादान दिएन भनेर जति हत्या गरेर मर्नेछन् के त्यो हत्या हामीलाई लाग्दछ कदाचित तपाईलाई त्यस कुराको डर छ भने त्यो हत्या गरी मरोस् त्यो पाप म आफ्नो कपालमा थाप्नेछु त्यसका खुर्कीमा डराउनु पर्दैन त्यसलाई त हजार ब्रह्महत्या लागे पनि दिने छैन पृथ्वीमा अरू कोही योग्य ब्राह्मण छैनन् कि तपाईले खोज्न नसके म गएर खोजी ल्याउँला शिव भट्टकी पत्नी सतीका यस्ता कुरा सुनि शिव शर्मा भन्दछन् हे माता यस संसारमा बालक पनि छन् वृद्ध पनि छन् राम्रा पनि छन् नराम्रा पनि छन् कसैका धेरै सन्तान छन् कसैका एउटा पनि छैनन् कुनै पुरुषका आफूभन्दा उमेर व्रता भएका स्त्री छन् कुनै स्त्रीका आफूभन्दा उमेर पाकेका पति छन् कसैका स्त्री छैनन् कसैका पुरुष नै छैनन् कोही निर्धन र कोही धनी छन् कुमालेको चक्र जस्तै घुमिरहेको यस संसारमा बुढोको हुँदैन र कसले मर्नु पर्दैन यसकारण ती कन्या मलाई देऊ नदिए म दुवै स्त्री पुरूषलाई श्राप दिई प्राण त्याग्नेछु भनी प्राण वायु ब्रह्माण्डमा खिची मर्न तयार भए अनि शिवहट्ट डढाई भन्दछन् हे शिव शर्मा त्यस्तो नगर मेरी कन्या तिमीलाई नै दिन्छु भनी सम्झाइ बुझाइ गोडा धोएर माथि राखी बसाले तर सतीले भनी माने थिएनन् तर शिव भट्ट सम्झाउन थाले हे सती गोमालाई श्राप दिने रूप रहेछन् अब तेत्तिस कोटी देवता हाम्रो सहाय भएर आए पनि त्यो श्राप टार्न सक्ने छैनन् दैवले यस्तै पारेर ल्यायो ठिप्पी नगर गोमा यिनीलाई कन्यादान गरेर दिउ सामग्री तयार पार भने पतिका यस्ता कुरा सुनि सती मनमा चिन्ता र तर्क गर्न लागिन् हरे यो कि आश्चर्य बालक र बुढाको बिहे देख्नु पर्यो निर्विवेकी विधाताले मेरी छोरीको भाग्यमा कस्तो लेखिदिएका रहेछन् निवारण गर्दा सबै ब्राह्मणहरूले यी बालिका भाग्यमानी हुनेछन् र सम्पूर्ण लोकले मान्नेछन् भनेका थिए त्यो पनि मिथ्या भयो हामीले सकेसम्म सबैको भलो नै गरेको हो आज कुन पापले यस्तो भयो मेरी पुत्रीलाई श्राप दिने श्री महादेव नै रहेछन् यस बालकले के जान्दथी र श्राप दिएका होलान् भने साह्रै रोन लागिन् र शिवट्ट भन्दछन् ए सती नरोहु दैवको सामु कसैको बल पुग्दैन दैवले आफ्नो इच्छा अनुसार सबै काम गर्दछ अब शिव शर्मालाई पिना दिई सुत्ने स्थानमा खटाइदेऊ विस्मात नगर यति आफ्ना स्वामीले भनेपछि सतीले अनेक उपचार तयार गरी खान दिइन् शिव शर्मा सुत्न गएपछि सतीले छोरी गोमालाई डाकेर काखमा राखी प्रीतिपूर्वक फन लागिन। हे गोमा विवा तेरा विवाह हुन लाग्यो तेरा पिताले ती वृद्ध ब्राह्मणलाई दिन आँटे किनकि उस दिन तलाई श्राप दिने भिचुक रूप महादेव नै रहेछन् तलाई त्यो श्राप लाग्यो हामीलाई दोषी नठानेस र तँ पनि चिन्ता नगरेस् तेरो कर्मले परिल्याएको कुरा अन्यथा गर्न कसैको सामर्थ्य छैन हे गोमा भनी आँखाबाट आँसुको धारा बगाई ठुलो स्नेहले काखमा राखिन् यति आफ्नै माताको वचन सुनि गोमा भन्न लागिन् हे माता यसमा तपाईँहरूको केही दोष छैन मेरो भाग्यमा यस्तै लेखेको रहेछ फेरि महादेवको श्राप लङ्घन गर्न कसले सक्ला मैले अहंकारले भिच्छुक रूप महादेवको अनआदर गरे र त्यसको फल पनि पाएँ जो मनुष्य भिच्छा माग्न आएका भिचुकलाई नदी अनादार गरी पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख पाउने छैनन् फेरि जसले भिक्षा माग्न आएका भिक्षुकलाई आदर गरी भिच्छादी पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख सन्तोष पाउला हे माता सन्देह गर्नु व्यर्थ छ बुढो भए पनि लङ्गढो भए पनि दरिद्र अथवा रोगी भए पनि पापी अथवा क्रोधी भए पनि मलाई दैवले परिल्यायो रामचन्द्र जस्तालाई त दैव लागेर वनवास जानु पर्यो वनवासमा पनि सीतालाई रावणले हरेर लग्यो फेरि महादेव जस्ता दैव लागेर कालकुट बिस कण्ठमा राखी निलकण्ठ भइरहनु पर्यो फेरि युधिष्ठिर जस्ता धर्मात्मालाई पनि दैव लागेर जुवामा राज्यहारी वनवास र गुप्तवास समेत जानु पर्यो फेरि द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा बेजत हुनु पर्यो फेरि राजावली जस्ता दानीलाई दैव लागेर पातालमा बस्नु पर्यो फेरि मायाका अधिपति श्रीकृष्ण जस्तालाई दैव लागेर आफ्नै अगाडि आफ्नो नाति अनिरुद्धलाई बाणसुरले नागपासले बाँधेको र छप्पन्न कोटी यदुवंशीहरू नाश भएको देख्नु पर्यो फेरि सम्पूर्ण संसारमा प्रत्येक जीवको सृष्टिकर्ता ब्रह्मालाई पनि दैव लागेर आफ्नो शिर कटाइरहनु पर्यो फेरि देवताका राजा इन्द्रलाई दैव लागेर स्वर्ग छाडेर भाग्नु पर्यो अत हे माता दैवको गति लङ्घन गर्न कोही को पनि सक्दैन पूर्व जन्ममा आफूले गरेका कर्मको फर अवश्य भोग्नुपर्दछ फेरी जस्तै ठुलो घडा लिएर कत्ति वर्ता पानी भएको नदी वा तलाउमा गए पनि भित्र मात्र आउँछ त्यस्तै आफ्नो भाग्यमा लेखेको मात्र हुन्छ सन्देह नगर्नुहोस् तपाईँहरूले दिएको ठाउँमा म खुसी जानेछु पुत्री गोमाका यस्ता कुरा सुनि सतीले प्रसन्न भएर भन्दछिन् ए गोमा तधन्य रहेछ यस्तो सानै अवस्थामा पनि यस्ता ज्ञानका कुरा गर्ने भनी दुवै आमा छोरी रातभरि यस्तै गन्थन गरिरहे प्रातकाल भयो शिवभट्टले शिव शर्माको कपाल खौरन नाउ ढाकी हातखुट्टाका नङ काट्न लगाई मन परेको खाना लाउन दि पाली राखे शिवशर्मा पनि मन परेको खाना पाउनलाई पृष्ठपुष्ट भई मोटाए त्यसपछि शिवभट्टले लग्न ठहरए कन्यादानको सामग्री तयार पारी अनेक मङ्गल यात्रा गरेर आफ्नो मर्यादा अनुसार गोमालाई हिरा मोती माणिक माणक्य रत्न र वस्त्रलङ्कार पहिराई शिव शर्मा ब्राह्मणलाई गोमा कन्यादान दिए गोमाले फुलको माला लिई शिव शर्मालाई पहिराइन् र प्रणाम गरिन् कन्यादान सकिएपछि अन्य ब्राह्मणहरूलाई श्रद्धासाथ भोजन गराई दक्षिणा दिए र सबैजना आफ्नो घर गए गोमाले आफ्ना स्वामी शिव शर्मालाई प्रीतिपूर्वक सेवा टहल गरेर राख्दी भइन् यति श्री स्कन्द पुराण केदारखण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वरी वरतकथायाम गोमा विवाह वर्णनाम विश्व